प्रधानमंत्री को संबोधन मयूर को नाश र जादू को खेल जस्तों होली को आरोप प्रधानमंत्री प्रचंड देश को समस्या हल कर प्रधानमंत्री फोरम नेदव को सुझाव परराष्ट्र मंत्री महत आईतवार भारत जान फ्रांस चार हजार मीटर को उचाई कार अटकी प्रभावकारीबर नमस्कार फ्रिक्वेन्सी मोडलेसन को बयानबे दशमलव दुई मेगा हर्जरनेटिटी डी प्रसारण भई दस बजे यूनिटी खबर में स्वागत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार व्यवस्थापिका संसदमा गर्नुभएको सम्बोधनमा राष्ट्र समृद्धिका विषय उल्लेख नभएको बताउनु भएको छ नेकपा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागले काठमाण्डमा आज आयोजना गरेको राष्ट्रको समृद्धिमा युवाको भूमिका विषय विचार गोष्ठीमा अध्यक्ष ओलीले भन्नुभयो के के नआउला भनेर सुनियो तर केही आएन राष्ट्रको का विषय खै उहाँले सरकार जनतालाई राहत भन्दा माओवादी लडाकुलाई रकम दिन केन्द्रित भएको र प्रधानमन्त्रीको सम्बोधन मयूरको नाच र जादूको खेल जस्तो भएको आरोप लगाउनुभयो पूर्व प्रधानमन्त्री ओलीले दुत मार्ग कसले बनाउने प्रधानमन्त्रीको भारत भ्रमणका कार्यसूची के के हुने चीनका राष्ट्रपतिको भ्रमण के हुने भन्ने विषयमा पनि प्रधानमन्त्रीको सम्बोधन मौन रहेको टिप्पणी समेत गर्नुभयो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा मधेसीय युवाहरूको सेव विकास गर्ने कार्यक्रमबारे छलफल गर्न सुझाव दिनुभएको छ प्रधानमन्त्रीसँग भेट गरी सद्भावना अध्यक्ष महतोले भारत भ्रमणको बेला नेपालको तर्फबाट उठाउनुपर्ने एजेन्ड़ एजण्डाको विषयमा ध्यानकर्षण गराउनु भएको हो ज्ञापन महतोले नेपाल भारत बीच चेसिएको राजनीतिक र कूटनीतिक सम्बन्धलाई सुधार गर्न आर्थिक सामाजिक राजनीतिक रूपले पछाडि पारिएका मधेसी युवाका लागि स्किल डेभलपमेन्ट प्रोग्राम समावेश गर्ने बारेमा उच्च भारत भ्रमणको बेला कुरा उठाउन आग्रह गर्नुभयो तराई मधेस हुलाकी राजमार्ग दूत राजमार्ग निचगढ अन्तर्राष्ट्रिय विमानस्थल पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजनाहरू कार्यान्वयन गर्ने बारे पनि आफूले प्रधानमन्त्रीको ध्यानकर्षण गराएको उहाँले बताउनुभयो संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका समस्या हल गरेर मात्र प्रधानमन्त्रीले भारत भ्रमणमा जानुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको साक्षात्कारमा उहाँले देशका लन्त विषयलाई थाती राखेर रा विदेश भ्रमण जाँदा आफ्नो पहिचान र मर्यादा धरापमा पर्ने टिप्पणी गर्नुभयो अध्यक्ष यादवले राष्ट्रिय समस्यालाई सम्बोधन गर्नका लागि संविधान संशोधन प्रक्रिया अघि बढ़ाएर आफूले गरेको प्रतिबद्धता पूरा गरी मात्र भ्रमणमा जान प्रधानमन्त्रीलाई सुझाव दिनुभयो भ्रमणका समयमा उठाउने विषयमा पनि आफूहरूसँग छलफल नगरिएको आरोप लगाउँदै उहाँले मधेसी मोर्चासँग गरेको प्रतिबद्धता र सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो अध्यक्ष यादवले उनी अहिलेको सरकार प्राथमिकताको विषयलाई छोडेर खुद्रा विषयकोमा अल्झेको टिप्पणी गर्दै नामको लागि मात्र संविधान संशोधन नगरी समस्या हल हुने गरी गर्नुपर्दछ उनले बताउनुभयो परराष्ट्र मंत्री प्रकाश शरण महत आगामी आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ भारतीय विदेश मन्त्री सुषमा स्वराजको निमंत्रणमा मन्त्री महत भारतको तीन दिन भ्रमणमा जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ प्रधानमन्त्री पुष्पकमल दाहालको आसन भारत भ्रमणको पूर्व संध्यामा महतको भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ डडेलधुराको देउल देवीपुर गाविसमा रहेको प्रहरी चौकी परिसरमा हिजो बेलुकी भेटिएको दुईवटा सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ प्रहरी चौकीको सरसफाईका क्रममा दुईवटा सकेट बम जमीन मोनी गिएको अवस्थामा फेला परेपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको प्रहरी नायक पारे उपरीक्षक प्रेम बहादुर शाहीले रेडियो युनिटलाई जानकारी दिनुभएको छ हिजो बेलुकी प्रहरी चौकीको दक्षिणी पट्टी रहेको कामा सरसफाई गर्ने क्रममा पुरानो अवस्थामा रहेका दुईवटा सकेट बम भेटिएपछि डिस्पोजलका लागि नेपाली सेनालाई आग्रह गरिएको र आज मात्रै नेपाली सेनाको सुदूरपश्चिम पृतिनाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ सकेट बम कसले र रा कहिले राखेको भन्ने बारे भने कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय डडेलधुहाले जनाएको छ बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय दुई जन्म जयन्ती आज डडेलधुरामा पनि मनाइएको छ नेपाली कांग्रेस डडेलधुराले बीपी जयन्तीको अवसरमा बीपीको समाजवाद र स्थानीय निकाय स्वायत्तता बेसयका अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ नेपाली कांग्रेस डडेलधुराका शाखाका उपसभापति करूणाकर भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्क्रिया कार्यक्रममा डडेलधुराका मुख्य देउलहरूमा श्री बोट वितरण गरिनुका साथै डोटी डडेलधुराको सीमा रहेको गैरा बजारमा बिपी स्मृति बोर्ड लगाउने घोषणा समेत गरिएको कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिनुभएको छ यात्रु केबल कारको यात्रा गर्ने क्रममा तीन हजार आठ सौ मीटर उचाई में फंसे केबलकार को भाचीएर अटकी अल्पस पहाड़ पैचालीस जना यात्री केबलकार पतका फ्रांस का अधिकारी अन्सार केबलकार में एक सय दश यात्री फंसेमधे पैसठी को हेलीकप्टर मफ उ तर राहत परेपछि उद्धार कार्य रोकिएकाले पैंचालिस जनाको उद्धार हुन सकेको छैन केवलकारको तार आपसमा बेरिएकाले विषयमा रोकिएको स्थानीय संचार माध्यमले जनाएका छन् तीव्र गतिमा चढ़ेको हावाका कारण केवलकारको तार आपसमा बेरिएको उनीहरूको भनाइरहेको छ केवलकार कम्पनीले फसेका यात्रुसँग निरन्तर सम्पर्क भइरहेको बताएका छनृ अब नेपाल पौडी संघले आज विभिन्न समयमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान बनाउन सफल खेला, पौडी खेलाड़ीहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको छ संघले राष्ट्रिय खेलकुद परिषदको सेमी कवर्ड हलमा आयोजित कार्यक्रम बेस र ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम राखेका पौडीबा सुरेश गुरूङलाई असी हजार रुपियाँ नगद सहित सम्मान भएका छन् सिरिजलाई संघ र व्यक्तिगत गरी अस्ति हजार रुपियाँ सहित सम्मान गरेको हो गुरूङले ब्राजिलको रियोदी ब्राजिल जेनेरियोमा हालै सम्पन्न ओलम्पिक खेलकुदमा पुरूष सय मिटर फ्री स्टाइल तर्फ राष्ट्रिय कीर्तिमान बनाएका थिए यो सँगै रातिस बजेको युनिटी खबर सकिने लागेको छ प्रधानमन्त्रीको सम्बोधन मयूरको नाच र जादुको खेल जस्तो भएको हिमालय अध्यक्ष ओलीको आरोप प्रधानमन्त्री प्रचण्ड र सद्भावना अध्यक्ष महतो बीच छलफल देशको समस्या हल गरेर मात्र भारत जान प्रधानमन्त्री राई फोरम नेपालका अध्यक्ष यादवको सुझाव र महत आइतबार भारत जाने फ्रांस में झंडे चार हजार मीटर को उचाई में केबल कार अट्कि पैंतालीस जना बीचंपिक राष्ट्रीय बनाया पौड़ी बाज सी सम्मानित हवस् समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्राविधिक सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा पढ्न सक्नुहुनेछ चाहेका बेला हाम्रा समाचार र कार्यक्रमहरू पनि सुन्न सक्नुहुनेछ योसँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि विहान सात बजे हुने नै छ आजलाई समाचार कक्षका सम्पूर्ण सँगै म प्रकाश पार्की पनि